धेरै धेरै साङ्गीतिक अभिवादन लोक साङ्गीतिक अभिवादन सम्पूर्णलाई उपस्थित भइसकेको छ सुख दुःख मान्छेको जिन्दगीमा भइरहन्छ नै कार्यकुमा अर्पण शुभ साँझको आजको यो श्रृङ्खलामा केही सुख केही दुःखको कुराकानी गर्छौँ अनि केही मिठा गीतहरू जसले हाम्रो सुख दुःखलाई भुलाउनेछ त्यहाँनिर मिठा लोक भएकोबाट तपाईँहरूलाई मनोरञ्जन दिनुको लागि बस्दैछौँ तपाईँको आफ्नो आवाज तपाईँको मनको आवाज तपाईँ हामी सबैको आवाज रेडियो अर्पण एक सय चार थुप्रो महासम्म गाओस् अर्को लागि सधैँका लागि सुनिरहनु भएको छोटो समयमै एकदमै लोकप्रिय रहन सफल र तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा डब्लु डब्लु पनि विश्वभर सुन्न सक्नुहुनेछ र आजको यो श्रृङ्खलामा तपाईँको साथमा छु आवाजबाट प्राविधिक मेथ्रो राज हुनुहोस् हामी दुईजना अबको केही समय यानि कि आधी घन्टासम्म तपाईँको साथमा रहनेछौँ हरेक दिन बेलुका सात बजीको समयमा आउने गर्छौँ साढे सात बजीसम्म तपाईँको साथमा रहने गर्छौँ कार्यक्रम अर्को शुभ सासको बसाइ लिएर र आजको यो श्रृङ्खलामा पनि मिठा गीत सङ्गीतको साथमा रहनेछौँ सँगसँगै तपाईँसँग कुराकानी पनि गर्नेछौँ तपाईँ कुराकानी गर्नुको लागि शून्य चेपन्न लाइनबाट तपाईँ आउन सक्नुहुनेछ तपाईँसँग हाम्रै कुराकानी रहनेछ अवश्य पनि तपाईँ आउनुहोला दुईवटा नम्बर दिइसकेको छु मैले तपाईँको लागि र आज इसारा गर्दै हुनुहोस् भर्खरै विष्णुजी पनि आउनु भएको छ दुवैजना साथीहरूले अब मलाई सहयोग गर्नुहुनेछ कोही साथी लाइनमा स्वागत गर्छु हौ हेलो आजु नमस्कार नमस्कार दाजु अंदा नमस्कार के भन्दै खबर छ म बदन अधिकारी बदन अधिकारी हजुर के छ हाल खबर हाल खबर ठीक छ दाजु हजुरको के छ मेरो फोन एकदमै ठिकै छ सन्चै हुनुहुन्छ हजुर एकदम सन्चै दाजु कसरी चलिराछन् दिनहरु दिनहरु हे दाजु बसी बसी पढाइ पढाइ हैन काम पढाम नै पढ्ने हैन यस्तै छ है हजुर दाजु अनि खान्बिनु नाइ बसै आज़ अनि लाग्दैन दिने भेट भयो भयो धेरै खुसी लाग्यो है अनि रोपाई गर्नु बा, है उनी <laughs> <उसुर, रुपना> लागि <laughs> <आद आद आद। laughs> केही मिठा फलाकुसारी गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ दुईवटा छन् अर्को साथी हुनुहुन्छ लाइनमा र आजको इसारा स्वागत गर्छु हेलो हेलो हेलो कोही साथी हुनुहुन्छ तर उहाँको आवाजलाई हामीले सुन्न सकिरहेका छैनौँ रेडियो अर्पण एकछिन चार थुप्रो सबैका लागि सबैका लागि तपाईँ सुनिरहनु भएको छ यो समय तपाईँको साथमा छु आवाजबाट छौँ यो आवाजलाई आवाज तपाईँको रेडियो शीर्षमा पुऱ्याउनुको लागि मैत्रो राज्यको सहयोग मिलिरहेको छ मिठो लोकगीत लोक सङ्गीतहरू पनि तपाईँहरूलाई सुनाउँछु सु आफ्नो शुभ सजमा र तपाईँसँग मिठो भलाकुसारी पनि गर्छौँ कोही साथी लाइनमा हुनुहुन्छ स्वागत गर्छु हेलो गिस्ट गर्नु पर्यो गिस्ट गर्न मैले अलिकति गाह्रो माने कि ल मैले चिने तर मैले चाहिँ चिने त पाइला है त्यही त दिउँसो पनि आउनु भएको थियो मैले चिने तर त्यही त काठमाडौँबाट कल गर्नु भएको सन्जु है राधिका सन्जुजे भने पनि एउटै होइन अनि सन्जुजे के छ अर्कोबाट एकदम आउनु पनि एकदमै ठिकै छ नि किन होइन अनि काठमाडौँमा के गरिरहनु भएको छ पसल छ है त्यसमा चितवनतिर आउनुहुन्न छिट्टै कुनै दिन आउनु भयो भने हामीलाई भेट्नु होला है भेट्न चाहिँ नभुल्नु नि फेरि अनि राधिकाजी सन्जु राधिकाजे भने पनि भनौँ होइन एउटै त हो होइन हो हो जुन बाटो गए पनि बचौली भने अस्ति भयो कि यहाँनिर अरू सबै छ के हुने बस्ने खाने कार्यक्रम चलाउने त्यही त हो नि होइन अरू के गर्ने अरू त किन गर्न सकिन्छ र अनि तपाईँको व्यवसाय कस्तोको चलिरहेको त खानी भएन मेरो नि भाषण अब एकछिन पछि आउँछ अनि आजको दिन कसरी बिताउनु भयो यसरी अल्ला हुन्छ अब सम्झनुहोस् राजलाई म त रिसा छैन भन्नुभएको छ राजुले त एउटा भावना अनि मेरो दिदीमा दिदी के र भने यतिखेर जानु सुनेर बस्नु भयो सबैजनाको लागि सुनाउनु भएको हस् अहिले सुनाऊ नमस्कार सन्जु राधिका जे भने पनि हुनुहुन्छ हामीलाई काठमाडौँबाट फोन गर्नु भएको थियो चितवनका साथै काठमाडौँ जानु भएको छ व्यवसाय गर्नु छ तर पनि रेडियो अर्पणलाई भाइ गर्नु भएको छ धेरै नै खुसी लाग्छ जति टाढो भए पनि हामीलाई सम्झाउनु भएको छ हाम्रो साथीहरूले तपाईँ सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थप्लो अर्पण सुभसा है आ, मित्र मित्र साथी प्राविधिक अब हेलो हुनुहुन्छ कति खानुभएको छ होइन म तपाईँकै मान्छेले भनेको थिएँ मान्छे छैन छैन कहाँ फालिदिनु भयो थाल दियो हजुर त्यस्तो भन्न त पाइएन अबो हैन किन नको नभ आज त्यो ३ ८ ज ज भए भने भन्नै पाइनी मैले थाल्दि भने चाहिँ नकाउने ए हो त त्यति सारै निस्तुरी नभन्दिनुस् न अब अनि अनुजी हजुर नाइँ कंपन भ नाइँ भा छैन प्रकोप छैन है अलि के के छ त हालखबर घरमा हो एकदम सबै ठीक छ है हजुर लwasm जरस ए यस अनि मेरो शुभसाजको यो विषयमा छ तपाईँसँग कुराकानी गरिरहेको छु मैले तपाईँहरूलाई हाम्रो यो कार्यक्रममा कल गर्नको लागि दुईवटा लाइन खोल्ला शून्य सय पन्ध्र पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइनको लागि रहेका छौँ यति बेला एउटा गीत राखेको छु तपाईँ लागि रामजिखण त्यसै गरी मुन था भा आत्मा प्रेमसागर पौडेलको लय शब्द रक्षा मेजुकले भजारमा ल्याएको त्यसै रुना पर्छु तपाईँको लागि यो गीत फेरि आउँछु सु। सुन गरेर दुखदा भन्न हामी बिर्सिन्छु त्यसै रोनु पर्छ सानो त्यसै रोनु पर्छ मैले जति माया त तिमीलाई अरू कसले गर्छ मायामा घिर्सिन्छु पानू तेस रु पर मैले जाति पाया तो तिमी अरुण कसई रु पर मैं जाति पाया sle का सर्दी पनि सहन कठिन भयो यो ग्रीष्मका गर्मी पनि सहन कठिन भयो स्यानमा यताउता पल्टेर उल्टिँदा त्यहाँ आफ्नै मर्जी पनि सहन कठिन भयो भू गाली त त्यो गाली नै भू गाली त त्यो गाली नै भूहरूले दिएको किन आज अस्ति पनि सहन कठिन भयो यति हिउँदामा सर्दा पनि सहन कठिन भयो यो गीतमा गर्मीमा पनि सहन गार्ख्यो फोन शुभसाज सुनिरहनु सु भएको छ सु त्यसै रुना पर्छ रामजी क्याणानी मोना थापाको आवाजमा तपाईँको लागि राख्यौँ प्रेमसागर पोलिटको ल शब्द सुरुजना भयो रक्षा म्याजिकले बजारमा ल्याएको यो गीतपछि तपाईँलाई फेरि पनि सुहाएका छु सु। फोन गर्नको लागि शून्य र तिन सय तेत्तिसको खु लाइनको लास प्राविधिकमा दुईजना साथीहरू हुनुहुन्छ राजी हुनुहुन्छ खाना अलिक बिस्तारै खाने भने यस्तो चिसो चिसो लागिरहेको छ क्या बाहिर निस्केर बसिरहेको छ त अरे खबर यिन न ब्यान देसी बिल गसन तपाईलाई बताइरहेको छु है मरोन लास् खुशी लाग्छ है धेरै ढडा गएर पनि हामीलाई सम्झनु भएको छ नि लमजीले अझै रहे धेरै धेरै नै खुशी लाग्छ के हजुर खुशी अनि हिनीलमजी अझै खाना खानु भयो खाना... <laughs> खाना खाना खाको दिनमा दुई चोटी सुत्नु हैन एवालाय मैले सोधेर हैन होला हो है दुई चोटी सुत्नु बर खाको छैन खाना तयारी एकछिन एकछिन पछि ख्याने हैन हजुरले खानु भयो भा छैन अब एकछिन पछि ए खाने भयो भने मुसादिहाल्छ नि है हजुर हजुर अनि के छ एकदम रमाइलो छुटा भ्याँडेटातिर आउनु मन लाग्यो अब दादा सुन्नु न धनकुटाको पूर्वाञ्चलको सदरमुकाम हो क्या धनकुटा यस्तो दार्जिलिङ हो कि मैले आफ्नो के अरे आफ्नो टाउकोमा जिम्मेदार देखेन अरू लागि त के भएको छ भने लङ्कामा सुनस कानपो यस्तै भएको छ कि पनि मलाई थाहा छ धनकुरा भेट्ने एकदमै रमाइलो छ अरे तर के गर्ने जान पाइएको छैन होइन एकदिन जाउँ ल त्यो अपेक्षा गरेको छु मैले किनकि विष्णु दाईलाई राजालाई एकदम नमस्ते गुड इभिनिङ दुवैजनालाई अनि मेरो साथीहरू हुनुहुन्छ निरु जसमीलाई एकदम सम्झिरहेको छु उहाँले के mm. गर्दै हुनुहुन्छ एकदम कल गर्नुभएको थियो अघि मैले रिसिभ गर्न सकिनँ एन्सु सरी म अलिक बिजी चाहिँ भन्छु अनि निशा तामाङ सानु गुरुङ सन्जु चौधरी उमा बानिया सन्जिता गोमा राई मगर ज्योति मगर अङ्किता न्युपाने अन्जना नम्रता अस्मिता एल सलिना मिना गुरुङ र अनि सुन्नु न हजुर दादा मेरो बेस्ट फ्रेन्ड छ अञ्जङ भण्डारी अहिले घर नजिकै हुनुहुन्छ मलाई अनकुटा हामी छेउछाउमै छौँ उहाँले सायद उहाँलाई नसुने पनि मैले सम्झिरहेको छु भरत साई चिताउनु हुनुहुन्छ एकदम बेस्ट फ्रेन्ड हो उहाँले उहाँले रिसाउनु भएको छ रह कि किन हो hmm? अहिले त्यति सम्पर्कमा हुनुहुन्न मनोज भुजेल दीपक धर्म सुदन पृथ्वी भरत धन माधव बद्री केदार अनि विकास भरतपुरको एउटा भाइ विकास छ उसले पनि सुनिरहेको एकदम मिस्यो भने अनि मेरो एकदम प्यारो घमण्ड राणा मगर दाई हुनुहुन्छ गुड इभिनिङ नमस्ते बेलुकाको साँझ भन्न चाहन्छु अनि अहिलेलाई छुटाउँ नमस्कार निलम हामीलाई धनकुटाबाट कल गर्नु भएको थियो जितौनमा बस्नुहुँदैछ तर अहिले धनकुटा जानुभएको छ तर पनि हामीलाई सम्झाउनु भएको छ खुसी लाग्छ धेरै टाढाबाट सम्झाउनु भयो निलमजी र तपाईँ पनि गाडीको सहभागी जनाउनुको लागि दुईवटा नम्बरको लाइसन्स शेसपन्न पाँच र तिन सय लाइनमा फोन गर्न सक्नुहुनेछ है र यति फेरि अर्को साथी लाइनमा हुनुहुन्छ भन्दै थिएँ है कट भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो पनि एक रे सय चार थप पाँच मेघहर्स सुनिरहनु भएको छ छोटो समयमा फ्री रहन सफल तपाईँको मनमा बसिसकेको छ है साँच्चै तपाईँले हामीलाई सुन्नु भएको छ कार्यक्रम कस्तो लागिरहेका छन् रेडियोहरू पनि एक सय चार प्रसारण पाएका कार्यक्रमहरू कस्तो लागेका छन् सुझाव सल्लाह दिन चाहिँ नभुल्नुहोला र विशेष गरी अर्पण शुभ कस्तो लागिरहेको छ त्यसको लागि पनि तपाईँहरूले सुझाव सल्लाह चाहिँ व्यक्त गर्न सक्नुहुनेछ है अर्को साथी लाइनमा विष्णुकै छ स्वागत गर्छु हेलो आ नमस्कार नमस्कार पहिलोचो कुराकानी गर्दैछु मैले प्रोग्राम सुनाउँदै कल गर्नु भएको थियो सायद होला है बल्ल आया अनि निराजी खाना खानुभयो अनि के गर्नुहुन्छ तपाईँ पुऱ्याउनु होइन कहाँसम्म पुऱ्याउनु भयो पढाइलाई टुमा है अहिले टुवेल्भको इक्जाम दिनुभयो के दिने होला होइन टुवेल्भ पढ्दै है राम्रोसँग पढ्नुहोस् इक्जाम राम्रो दिनु होला रिजल्ट चाहिँ राम्रो आओस् है अनि त्यसो भए सम्झनुहोस् अब अन्तिममा अनि कन्ट्रोल रुमको दादाहरू राज अनि विष्णु दादालाई अनि मेरो मम्मीलाई मेरो मम्मीले सेरि सुनिरहनु भएको छ अनि स्पेसली उहाँलाई अनि मेरो ड्याड हविदेशमा हुनुहुन्छ उहाँको लागि अनि शक्तिहरूको साथीहरू छ मिलन अनि रिपा त्यहाँबाट सपना अनि अरू साथीहरू पवनजङ भण्डारी भर रामलाई पनि अनि गरेर चाहन्छु तपाईँ पनि कल गर्न सक्नुहुन्छ केही मिठो कुराकानी सँगसँगै लोकीतहरू तपाईँको लागि प्रस्तुत गरिरहेका छौँ अर्को साथी लाइनमा हुनुहुन्छ स्वागत गर्छ हेलो हजुर नमस्कार सर है को बोल्नुभयो लक्ष्मी है। है। आ, के बस बस आ, <laughs> <नुगो अला> <laughs> केति किसानी गर्नु कतिको फलाउनु भएको छ नफल्ला देखा चाहेको <laughs> <आफिर। laughs> एना परीक्षण गरे अनि परीक्षणका फल चाहिँ मिठो हुन्छ भन्छन् है। आदर त्यतै भर्नि त हो नि। पेटै भर्नि अब के गर्ने त अरु के भन्ने त है? पेटै भर्नि हो। हजुर। अ अनि लक्ष्मी जी हजुर। खाना खानुभयो? हजुर थाहा छैन अब यो कार्यक्रम सकिँदा अनि बल्ल बल्ल खाने कति कुसुन्नु हुन्छ। एकदमै एकदमै सुन्नु हुन्छ एक एक है? हजुर। अनि आजको यो कार्यक्रम पछि कुकुलाई सम्झने। सर्वप्रथम हजुरलाई धन्यवाद छ। लक्ष्मी नेपाल जुटपानीबाट कल गर्नु भएको थियो धेरै धेरै धन्यवाद र तपाईँ पनि कल गर्न चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ शून्य चेपन्न पाँच त्रिसूरी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाम खोला छ अर्को साथी लाइनमा विष्णु गुइसारा स्वागत गर्छु हौ नमस्ते को बोल्नुभयो के भन्नुभयो पुष्पी बातीकै गर्ने बस्ने होइन किसानी र किसान नगरी है खाना खाना काम साथीलाई अङ्कित <laughs> पौडेल पुष्पजीले कल गर्नु भएको थियो हामीलाई हरपुरबाट मिठो रमाइलो कुराकानी रह्यो छोटो मिठो कुराकानी तपाईँ सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार पाँच मेगा रेडियो अर्पण डट कमबाट हामीलाई विश्वभर पनि सुनिरहनु भएको छ अर्को गीत राख्छौँ यति बेला तपाईँ लागि है कुलेन्द्र विश्वकुर्मा र विष्णुबाजीको आवाजमा वसन्त थापाको लय रहेको छ त्यसै गरी ओलीको शब्द रहेको छ तपाईँ सम्पूर्णको लागि बिर्से बाबुआमा स्वीकार तिलाई सम्झेर बिर्से बाबु आमा तिमलाई सम्झेर बिर्से बाबु आमा कहिले त बिर्सिन्छु आफैलाई तिम्रो सम्झनामा गायो तिमेर घरी लाई सम्झेर बाबुआ सम्झेर बिरे बाबुआ कै, कै त बिरेनसु आफैलाई दिना सम्झेर बिर्से बाबु आमा कैले कहिले कहीँ त बिर्सिन्छु आफैलाई तिम्रो सम्झना हजुर बिर्से आमा बाबुआमा तिमीलाई सम्झेर बिर्से बाबुआमा है तपाईँसम्मको लागि राखिसकेको छु खुलेन्द्र विश्वकर्मा र विष्णु माझीले गाउनु भएको छ यो गीत तपाईँको लागि राखिसकेँ वसवन्त थापाको ल शब्द सिर्जेना प्रसाद ओलीले चाहिँ यसमा शब्द सिर्जना गर्नु भएको छ तपाईँ सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार बाँचमै रेडियो अर्पण डट पनि विश्वभुर हामीलाई सुनिरहनु भएको छ प्राविदिक मित्र विष्णुसँग आवाजबाट सँगसँगै तपाईँको साथमा फोन गर्नको लागि दुई लाइन खुल्ला छ शून्य र तिन सय लाइनमा तपाईँ फोन गर्न सक्नुहुनेछ सा। कोही साथी लाइनमा विष्णुकी सारा स्वागत गर्छु हेलो हेलो हेलो कोही साथी हुनुहुन्थ्यो तर उहाँको आवाज हामीले सुन्न सकेनौँ उहाँसँग कुराकानी हुन सकेन है फेरि अर्को साथी हुनुहुन्छ होला सायद विष्णुजी सारा गर्दै हुनुहुन्छ अर्को साथीलाई स्वागत गर्छ हेलो नमस्कार आ, आ, आ, आ, को बोल्नुभयो समीर कहाँबाट मेरो घर त कोही सिलसिलामा हो बाइबल पढ्ने एक्सटम हजुर खानपिन भयो ग्रन्टिंग भयो हजुर भयो है अनि समीर ले के गर्नुहुन्छ आ खाथे केही नि गरिरहेदै त्यति नै बसो बस्ने हो बसो बस, बस है बस्नु बाकीहरु के नै छ र हैन हजुर हजुर अनि समीर जी हजुरले के गर्नु भअनु भएको छ के कोलाई समस्या नै आ विशेष गरेर तपाईलाई धन्यवाद सर अनि कन्ट्रोलङ को दाजुहरुलाई अनि यहाँ मसँगै हुनुहुने सुरेशजी अमृत भुजेलजी सुन्दर भुजेल अनि त्यसपछि लिएर गोविन्द प्रजा प्रताप प्रजा चौधरी बैजु किस्कु हजुर अनि विशेष गरेर मेरो घरमा बस्ने शान्ति अनि सुझता र सक्षमको लागि अनि खोराकमा बस्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई र हस् हस् नमस्कार समीर कल गर्नु भएको थियो हामीलाई क्षेत्रपुरबाट छोटो मिठो कुराकानी रह्यो उहाँसँग र तपाईँ पनि गायकमा कल गर्न सक्नुहुनेछ कुराकानी गर्नुको लागि विष्णुजी टेक्निकल सपोर्टबाट हुनुहुन्छ आवाजबाट सुन्छु रेडियो पाँचको ध्वनि तरङ्गमा छौँ हामी है अर्को साथी लाइनमा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार लामा <स्वारी> प्यारी दाप। प्यारी दाप था। था। को बोल्नुभयो भन्दा अरेबाट है अनि के छ तपाईँ पछिल्लीतिर रेडियो बजाउनु भएको छ हो त्यो रेडियो चाहिँ अनि जी? बसन्तीजीले छैन है खाना खाने बेलामा हामीलाई मलाई घुटुक्क बार्की लाग्थ्यो कि बसन्तीजी अरू uh, सुनाउनुहोस् दिनहरू कसरी बितिरहेछन् दिन कसरी बितिरहेछन् बसन्तीजी हुनुहुन्थ्यो हामीलाई है कल गर्नु भएको थियो तर उहाँको आवाज अलिकति डिस्टर्ब आयो त्यसैले हामी उहाँसँग पुरा कुराकानी गर्न सकेनौँ है कार्यक्रमहरू सुनिरहनु भएको छ तपाईँको आफ्नै रेडियो तपाईँ हामी सबैको आवाजहरू है विशेष गरी अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थलो मास मेघाहरू सुन्नु भएको छ इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट साथ हामीलाई सुन्न पनि सक्नुहुनेछ आजको श्रृङ्खलाबाट बिदा माग्नु हामी र आज हामीलाई कल गर्ने साथीहरू हुनुहुन्थ्यो अर्पण सुभाष यो विषयमा बदन अधिकारी जैनपुरबाट त्यसै गरी सन्जु हुनुहुन्थ्यो हामीलाई काठमाडौँबाट कल गर्नुभएको थियो अनुपर्छबाट त्यसरी निलम धुनकुटाबाट निर हुनुहुन्थ्यो हामीलाई भण्डाराबाट लक्ष्मी हुनुहुन्थ्यो जुटपानीबाट पुष्प हुनुहुन्थ्यो हरपुरबाट समीर हुनुहुन्थ्यो हामीलाई क्षेत्रपुरबाट र बसन्ती हुनुहुन्थ्यो प्रदिथापबाट है तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ कल गरिदिनु भयो जति पनि साथीहरूले कल गर्नुको लागि प्रयास गर्नुभयो आज बस्ती तपाईँको कल लागेन भोलिको दिनमा तपाईँसँग कुराकानी रहनेछ कल गर्नु प्रयास गरिदिनु भयो पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ र आजको यो श्रृङ्खला कस्तो रह्यो सुझाव चल्लाह प्रतिक्रियाको लागि शून्य सय पन्न पाँच त्रिशुली तिन सय बत्तीस र तिन सय तेत्तिसमा तपाईँले कल गर्न सक्नुहुनेछ फेरि एकपटक तपाईँ सम्पूर्णलाई धन्यवाद छु र यो आवाजलाई तपाईँको रेडियो सिटसम्म पुऱ्याउनुको लागि सहयोग गर्ने मित्र राज अनि विष्णुजीलाई विशेष धन्यवाद दिँदै कार्यक्रम अर्पण शुभस आजको यो श्रृङ्खलाबाट अन्तिममा पृष्ठभूमि बसिरहेको नाता जोडेको याम सेत्री अनि टिकापुनको आवाजमा यो गीत तपाईँको लागि छार्दै सुक्रमण शुभ साँझको व्यवसायबाट बिदा माग्छु तपाईँको बाँकी पुल शुभ रहोस् जय होस् नमस्कार मैने हाँसना छोड़े तिम्रो तस्वीर बार बारी छोए पॉट पार एक से चार थोपलो पांच मेगा हार्ड वीडियो खींचने का